अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्फ एक सय चार थुप्लो पाँच मेगा हर्स र यो कार्यक्रम बाल आवाज नमस्ते अनि धेरै धेरै स्वागत गर्न चाहन्छु अहिले तपाईँ सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय सात थोप्लो पाँच मेगा हर्स र यसै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम डट युएनपी लगइन गरेर पनि संसारको जुन कुनामा रहेर एकैसाथ सुनिराख्नु भएको छ हामीलाई माया गर्नुभएको छ यसको लागि थ्याङ्क यू सो मच र आज पनि एक हप्तापछिको लामो समयमा तपाईँको रेडियो सेट यस्तै गरी मोबाइल सेटमा कार्यक्रम बाला हाउज मार्फत केही रमाएर रमाएर रा तपाईँ जस्तै साना साना भाइ बहिनीले गाउनुभएको गीतहरू बजाउनेछु अनि तपाईँको प्रतिभा हेर्ने मैले प्रयास गर्नेछु त्यसैले आज पनि तपाईँको साथमा तपाईँको माझमा म सुझा अनयरमा आइसकेकी छु र यतिखेर मलाई कन्ट्रोल रुमबाट भने साथ दिइराख्नु भएको छ राजदा हजुर साथीहरू शा... तपाई पनि आफ्नो प्रतिभा सबैको सामु उजागर गर्न चाहनुहुन्छ भने म भित्र पनि यस्तो प्रतिभा लुकेर रहेको छ भन्न खोज्नुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर मैले खोलिरहेकी छु शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आउनुहोस् फटाफट कल गर्नुहोस् हाम्रो साना साना भाइ बहिनीभित्र पनि कति धेरै प्रतिभा लुगेर हुन्छ त्यो साना भाइ बहिनीले कतै पनि गएर आफ्नो प्रतिभा उजागर गर्न पाइरहनु भएको छैन भने डेफिनेटली हाम्रो स्टुडियोको नम्बर मैले भनिसकेकी छु शून्य र तेत्तिस यसमा आउनुहोस् ड्याल गर्नुहोस् आफ्नो प्रतिभा देखाउनुहोस् अनि आफूभन्दा साना सानालाई केही कुराको जानकारी गराउन चाहनुहुन्छ भने आफूभन्दा ठुला सिनियर्सलाई दिनुपर्ने केही मेसेज छ भने अनि तपाईँ जस्तै तपाईँका साथीहरू हुन साथीलाई केही मेसेज दिन चाहनुहुन्छ भने पनि डेफिनेटली डायल गर्न सक्नुहुन्छ र मसँग मिठा मिठा कुराकानी पनि गर्न सक्नुहुन्छ र साथीहरू मैले हाम्रो प्यारा प्यारा साथीहरूलाई के जानकारी गराउन चाहन्छु भन्दा यस कार्यक्रम बनाओस्मा चाहिँ हाम्रो साना साना भाइ बहिनीको हामीले प्रतिभालाई स्थान दिने गर्दछौँ त्यसैले गर्दा मैले धेरै के कन्ट्रोल रुमबाट जानकारी पाइरहेकी छु भन्दा हाम्रो साना साना भाइ फोन नगर फोन नगरीकन आफूभन्दा ठुला ठुला दाइदिदीहरूले कल गर्ने गर्नुहुन्छ अनि कलेज कलेज पढ्ने दाइ दिदीले कल गर्नुहुन्छ प्लिज तपाईँले कल गर्नुको सट्टा बरु तपाईँको घरमा केही साना साना भाइ बहिनी हुनसक्छ सक्छन् उनीहरूको प्रतिभा कतै पनि गएर उजागर गर्न पाइरहनु भएको छैन भने तपाईँ आउनुको सट्टा तपाईँको घरमा बस्नुहुने साना साना भाइ स्थान दि दिउन कार्यक्रम बालावज मार्फत तपाईँलाई अन्य प्रोग्रामहरू छन् कल गर्नको लागि रमाइलो गर्नको लागि कार्यक्रम बालावजमा त साना साना भाइ प्रतिभालाई मात्रै हामी स्थान गर्दछौँ त्यसैले गर्दा प्लिज तपाईँले कल गर्नुको सट्टा बरू तपाईँको साना साना आ... भाइ बहिनी हुनसक्छन् होइन त्यस्ता साना साना साथीहरूको प्रतिभालाई हेर्ने गर्छु हाम्रो यस प्रोग्राम बाला हाउजमा रहेर त्यसैले गर्दा मैले आग्रह गरिरहेकी छु र पक्कै पनि हाम्रो प्यारा प्यारा श्रोताले अब जानकारी पाइसक्नु भएको छ कि हाम्रो स्टुडियोको नम्बरमा कसले कल गर्नुपर्छ भनेर त्यसैले गर्दा साथीहरू मैले पटक पटक बार भनिरहेकी छु हाम्रो कार्यक्रम बालाहाउजमा रहेर तपाईँले आफ्नो प्रतिभा सबैको सामु उजागर गर्न सक्नुहुन्छ कोही साथीलाई गीत गाउन आउँछ कविता भन्न आउँछ अनि जो भन्न आउँछ साथमा क्यारिकेचर गर्न आउँछ भने पनि ढुक्कसँग आफ्नो प्रतिभा देखाउने हो आखिर नलजाउनुहोस् नलजाउनुहोस् भन्न चाहन्छु यतिखेर भने कन्ट्रोलमा के भइरहेको छ ओके राज भाइ कन्ट्रोलमा के भइरहेको छ भन्दैछु मैले पैसा त आउनुभएको हो कि जस्तो लागिरहेछ ओके छैन अरे त्यही छैन अब भने कार्यक्रमको सुरुवातमा एउटा मिठो साङ्गीतिक आवाज सुनौँ त्यसपछि म फेरि आउनेछु ओके यो मिठो साङ्गीतिक आवाजसँगै फेरि पनि आइसकेको छु कार्यक्रम बाल आवाजको साथमा म सुझाए र यतिखेर मलाई कन्थुमबाट पनि साथ मिलिरहेको छ राजदाईको साथीहरू तपाईँ पनि आफ्नो प्रतिभा सबैको सामु उजागर गर्न चाहनुहुन्छ भने आफ्नो ट्यालेन्ट चाहिँ प्रस्तुत गर्न चाहनुहुन्छ भने हाम्रो कार्यक्रम बाल आवाजमा रहेर हाम्रो साना साना भाइ बहिनीको स्थान दिने गर्दछौँ डायर गरिहाल्नुहोस् शून्य छप्पन्न र शून्य रहेको हाम्रो स्टुडियोको नम्बर यसमा आउनुहोस् आफ्नो ट्यालेन्ट चाहिँ प्रस्तुत गर्नुहोस् र साथीहरू प्रायः जस्तो ठाउँहरूमा हिजोबाट एकदम ठुलो पानी पर्दै आइरहेको छ साथीहरूलाई मैले के जानकारी गराउन चाहन्छु भन्दा तपाईँ स्कुल जाँदै हुनुहुन्छ भने एकदमै केयर फुल भएर जानुपर्छ छाता ओढेर हिँड्नुहोस् होइन ब्यागमा छाता लिएर हिँड्ने बानी गर्नुहोस् आफ्नो स्वास्थ्यको एकदमै ख्याल गर्नुपर्छ अझ सा। हाम्रो साना साना भाइ बहिनीलाई त चाँडै रुवाको किलोले भेट्छ नि है त्यसैले गर्दा साथीहरू आफ्नो स्वास्थ्यको एकदमै ख्याल गर्नुहोस् भन्न चाहन्छु र यतिखेर पनि कोही साथी हुनुहुन्छ अरे लाइनमा भन्ने मैले सिग्नल पाएको छु ओके कोही साथी हुनुहुन्छ अरे कहाँबाट को हुनुहुन्छ हेलो हेलो हेलो नमस्ते, Hello? नमस्ते। का को बोल्दै हुनुहुन्छ टाढीबाट को भन्नुभयो मैले कस्तो अलिक क्लियरसँग बोल्नुहोस् न ल साथी अलिक स्पष्टसँग बोल्ने प्रयास गर्नुहोस् न ल कस्तो स्क्र्याच भएर आइरहेछ कि हजुरको भोइस Okay, जो बोल्दै हुनुहुन्छ भने मेरो प्यारो साथी हुनुहुन्छ है त तपाईँ हजुर भन्नुहोस् भन्नुहोस् के रहेछ नि त सिली अनि कस्तो बुझ्न गाह्रो भएको अनि सिली कति क्लासमा पढ्नुहुन्छ नि ओके अनि अनि अनि, हाम्रो टाढीतिर कस्तो भइरहेको छ पानी परिरहेको छ अहिले त परेको छैन नि है अनि सिली अनि तपाईँको बेस्ट फ्रेन्डको नाम के हो नि अनि किन मनपर्छ नि ऊ हजुर ए अनि हाम्रो सिललाई चाहिँ एकदम मन पर्ने सब्जेक्टको नाम चाहिँ के नि तिमीलाई चाहिँ एकदमै मन पर्ने विषय कुन हो नि तिमीलाई कुन विषय पढ्न मनपर्छ भनेको कि म्याथ मनपर्छ हेलो किन मनपर्छ म्याथ दिदीलाई भनिदेऊ न त ए धेरै पढ्नुपर्छ ल भोलि पर्सि धेरै पढेर ठुलो मान्छे बन्नुपर्छ हस् अनि आज के सुनाउने दिदीलाई सिलिले सुनाउने गीत गाएर सुनाएर ओके एकदम मिठो गीत गाउनु पर्छ हस् ओके स्टार्ट गरेर वान टू थ्री गाई आनन्द भयो ओके एकदमै राम्रो गीत गायो है गीत गाउँदै हुनुहुन्थ्यो आफ्नो प्रतिभा देखाउँदै हुनुहुन्थ्यो फोन फोनलाई डिस्कनेक्ट भएको छ यदि तपाईँ पनि यसरी नै आफ्नो प्रतिभा सबैको सामु उजागर गर्न चाहनुहुन्छ भने हाम्रो स्ट्री जस्तै गरी आशैको गुले लिमा भन्न चाहनुहुन्छ भने शून्य र शून्य छप्पन्न पाँच त्रिसठी तिन यसमा आउनुहोस् कल गर्नुहोस् आफ्नो प्रतिभा सबैको सामु ढुक्कसँग उजागर गर्नुहोस् र यतिखेर पनि ब्रेकको टाइम भएको छ जसको मलाई ओके त्योभन्दा अगाडि एउटा मिठो सङ्गीत गाव सुनौ त्यसपछि एउटा छोटो ब्रेकको पालो त्यसपछि म फेरि आउनेछु फेल छुट हो टेस्ट, छूट भैयापेशल एसएलसी प्रिपेरेशन क्लास में भर्ना न्यू साइनिंग एजुकेशन सेंटर हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक सिच्यक, शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरण व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस को कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्लिस ल्याङ्गवेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्किङ एजुकेसन सेन्टर रत्नगर आठ दूर सञ्चार प्रबन्धक नवीन कुमार शर्मा फोन छपन्न पाँच बैसठी तिन ती सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनः स सीसी क्यामराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिंग एजुकेशन सेन्टर होइन हजुर निराश देख्दैछु नि के चिन्ता परेको साझ भोलि हेर्न भोलि घर बनाउने त भनियो घर बनाउन आवश्यक सामग्री कहाँबाट ल्याउने भनेर चिन्तामा परेको छु ल हजुरलाई थाहा छैन र हाम्रे बकुलर चोकमा रहेको अरियाल सप्लायर्समा घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि ए हो र त्यसो भए म अहिले हेरिहालि हजार हम कहा घर निर्माण को लागे पने ट्वाइलेट, का सामान नेपाट टी सी शिखर फ्लाईओवर रेडीमेड धोका साथ ही पशुपति पैंटाल सप्लायर सेंटर ताम तक बलिओ रण में सहयोग करने हम काम हम काम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 पन फेर स्वागत करना चाहिए सुनी राख् सब का, लागी, सबही का लागी। रेटी पर एक सौ सात थोप् पांच मेघाज र यसै गरी इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो साथ डट कम डट यनपी लगइन गरेर पनि सुनिराख्नु भएको छ कार्यक्रम बलावाज र शुक्रबार दिउँसो तिन बजेको नेपाल बारी नेटवर्कको समाचारपछि म सुझा सधैँ आउने गर्छु तपाईँको प्रतिभा हेर्नको लागि तपाईँको प्रतिभा सबै तपाईँ जस्तै साना साना भाइ समक्ष पुर्याउनको लागि म सुझा आउने गर्छु र साथीहरू तपाईँ आफ्नो प्रतिभा सबैको सामु उजागर गर्न चाहनुहुन्छ भने शून्य छप्पन्न नौ पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्नौ पाँच त्रिसठी तिन सय तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आउनुहोस् तपाईँ जस्तै साना जस साना भाइ बहिनीको प्रतिभा हेर्छौँ हामीले तपाईँ जस्तै साना साना भाइ बहिनीले गाउनुभएको गीतहरू बजाउनेछु बाल गीत मार्फत तपाईँले मजा लिनुहोस् भन्न चाहन्छु र आज पनि मैले एउटा कविता पनि लिएर आएकी छु है साथीहरूको माझमा त्यसैले हाम्रो कविताले के भन्दैछ माटो हाम्रो आमा हुन् जन्मभूमि पनि राख्छौँ हामी शिरमा देशकै आमा भनी फल्छन् फुल्छन् माटोमा बिरुवा र बाली नभए त माटो यो संसार हुन्थ्यो कहाँ खाली खानेकुरा मिल्छ र बिना माटो कहाँ उपजाउनु अन्न बाली पर्छ जहाँ तहाँ मटो न भई बस्थ्यू कह के बनते घर मटो ने नहीं हमी दिश सदर ओके माटो मटो मटो मटो यटोला एकदम सपोर्ट करते साथी हाम्रो यो जमिन केले बनेको छ भन्दा माटोले बनेको छ नि है साथीहरू हामी जमिनमै बसेका छौँ यसको अर्थ यो माटोलाई के अर्थ लगाएको छ भन्दा जमिन भन्ने अर्थ लगाएको छ साथीहरू हाम्रो हामी फ्र, पृथ्वीमा रहेका छौँ अनि हाम्रो चा। माटोमै सबै कुरा हाम्रो साथीलाई त्यो थाहा छँदैछ नि है माटो माटोले कति न्याय गरेको छ हामी मान्छेहरूलाई भन्ने कुरा साथीहरू माटोमै फल्छ खानेकुराहरू माटोमै फुल्छ फुलहरू सबै थोक सबै थोक अन्काउन्टेबल छ साथीहरू माटोमा के कस्ता के कस्ता कुराहरू पाइन्छ भनेर तपाईँ माटोमै बस्नुभएको बस छ जमिनमै बस्नुभएको छ तपाईँको घर पनि जमिनमै छ यसको अर्थ अनि त्यही जमिनबाटै उब्जने खानेकुराहरू तपाईँले खाएर बाँच्नुभएको छ है साथीहरू धेरै दे ठुलो ठुलो कुरा गर्दैछ यो माटो भन्ने कुरा त साथीहरू जति भने पनि कहिले पनि नसिद्धिने खालको छ कि त्यसैले गर्दा हाम्रो प्यारा प्यारा साथीहरू हुनुहुन्छ कुरा बुझ्नुहुन्छ मेरा प्यारा प्यारा साथीले र त्यसैले गर्दा साथीहरू आफ्नो प्रतिभा सबैको साम उजागर गर्न चाहनुहुन्छ भने सुने छप्पन्न पाँच चौसठी तिन सय र तेत्तिस रहेको छ हाम्रो स्टुडियोको नम्बर यसमा आउनुहोस् कल गर्नुहोस् आफ्नो ट्यालेन्ट प्रस्तुत गर्नुहोस् भनेर मैले पटक पटक बार बार भनिरहेकी छु र त्यसैले गर्दा साथीहरू यो विज्ञापनपछिको समयमा अब पनि एउटा मिठो साङ्गीतिक आवाज सुनौँ है त त्यसपछि म फेरि आउनेछु के साथीहरू आँखाको नानी आँखाको नानी होइन ना? अब पनि मलाई राजलाई बिदा माग्नुपर्छ भन्दै हुनुहुन्छ साथीहरू तपाईँसँगै बसेर तपाईँको प्रतिभा हेर्न मन त थियो हो होइन साथीहरू केही गर्नु समयले नेटर काटेपछि कसको के लाग्छ र होइन त्यसैले गर्दा साथीहरू अब पनि डेफिनेटली बिदा माग्नै पर्ने हुन्छ यति जोसम्म हामीलाई एक सौ चार थुप्लो पाँच इन्टरनेट अनलाइनमा डब्लु रेडियो अर्पण डट कम डट एनपी लग इन कर सुने साथ थैंक यू सो मच राजा हमारा प्रोग्राम कल कल कर टाड़ी बट सिली होच अर्क हप्ता कल कर चाहिए मैं तीन दिन समय कंट्रोल रूम दिने राजाई प्रति आभार प्रकट करते अर्क हप्ता भेटना तथमा तस्टा डेफिनेटली आई आज को अलावा आज बट सूची हवस्त नमस्ते